नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान बजेको नेकपा माओवादीले पोलिट ब्युरो बैठकबाट चार दललाई जवाफ दिने भएको छ चुनावमा भाग लिने शर्तमा सर्वदलीय राजनैतिक सम्मेलन गर्ने र समानुपातिक सेट संख्या बढाउने चार दलको निर्णयमा नेकपा माओवादीले औपचारिक जवाफ दिन लागेको हो त्यसका लागि नेकपा माओवादीको पोलिट बैठक अहिले पार्टी कार्यालय बसिरहेको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार पछिल्लो निर्णय सकारात्मक भए पनि मुख्य मुद्दालाई सम्बोधन नगरी सामान्य कुरामा मात्र निर्णय गरिएकाले त्यसको खासै अर्थ नभएको बताउनु भयो सरकार परिवर्तन एघार बुधे र पच्चिस का बारेमा छलफल हुनुपर्छ भन्ने आफ्ना माग रहेकोमा चार दलले त्यसमा कुनै छलफल नगर्ने भन्दै सामान्य कुरामा मात्रै प्रतिक्रिया दिएको उहाँले बताउनु भयो राजनैतिक दल तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर सुझाव लिएको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज नागरिक समाज तथा विभिन्न संस्थाहरूसँग छलफल गर्ने भएको छ आयोगको कारणले नयाँ बानेसरमा हुने छलफलमा नागरिक समाज र संस्थाका प्रतिनिधिहरूसँग सुझाव लिने जनाइएको छ मध्यहरूले जनसङ्ख्यालाई आधार मान्नुपर्ने बताएका छन् भने अन्य दलहरूले जनसङ्ख्या र भूगोल दुवैको आधार मानेर क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन् विज्ञहरूले पनि आयोगलाई फरक फरक कानुन व्यवसायले पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो सडसठ जन्मदिन मनाउँदै हुनुहुन्छ उहाँले निर्मल निवासमा विशेष कार्यक्रमको का आयोजना गरी आफ्नो जन्मदिन मनाउन लाग्नु भएको हो दिन काग बिहान साढ़े 10 बजे निर्मल निवास खुला बाराको अम्लेकन्सको आधाभार जंगलमा गैराती भएको ट्रक दुर्घटनामा परि एकजनाको ज्यान गएको छ दुर्घटनामा एकजना घाइते भएका छन् आधा भार जङ्गलमा रोकिराखेको ना तिन नम्बरको ट्रकमा हेटुनाबाट पतलयातर्फ जाँदै गरेको ना चार नम्बरको ट्रक ठोकिँदा सरलाई नबलपुरका तीस वर्ष धर्मेन्द्र महतोको ज्यान गएको जिल्ला प्रतिकारले बाराले जनाएको छ दुर्घटनामा ट्रकका सहचालक सरलाई नबलपुरकै अठार वर्षीय निरञ्जन हिज भएको छ जनाको भने अझै शनाखत हुन बाँकी छ मृतकको मध्ये शनाखत हुनेमा नवल प्राशीका अठाइस वर्ष महेश बस्ताकोटे सिद्धनका बत्तीस वर्ष केशव प्रसाद ढकाल ब्यास नगरपालिका कि चालिस वर्षीय टिका माया आले कास्की पोखरा उपमहानगरपालिका कि 22 वर्षीय मनु थापा ब्यास का सात वर्षीय आयुष थापा पूर्व लडाकु खोटाङ पोखरीका 21 वर्षीय हेमरा श्रेष्ठ उनका बुबा पचास वर्षीय लक्ष्मीनारायण श्रेष्ठ रहेको प्रहरी प्रेक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो दुर्घटनामा घाइते दसजनामध्ये आठजनाको मणिपाल शिक्षण अस्पताल पोखरा र अन्य दुई घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भारतीय सीमा सुरक्षा बल एसएसबीले नबलपरासीको तिरबडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ एसएसबीको उक्त निर्देशनपछि त्रिवेडीका स्थानीय बासिन्दाहरू हैरानी खेप्न बाध्य छैन एसएसबीले बेलुका सात बजीदेखि बिहान पाँच बजीसम्मको समयमा कसैलाई सीमामा आवाज जात गर्न नदिएपछि उपचार तथा किनमेलका लागि त्रिवेडी क्षेत्रका रुपौलिया कुडिया नर्सै पक्कली गुठी पर्सौनी प्रतापुर जमुनिया लगायतका बासिन्दा प्रमुख बजारको रूपमा रहेको भारतीय बजार वाल्मिकी नगर जान पाएका छैनन् त्रिवेणी क्षेत्रमा अस्पताल नभएकाले नेपालीहरूलाई थप समस्या परेको छ अमेरिकाको सन् फ्रान्सिसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ जसमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोइङ सात अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् विमानमा दुई सय एकानब्बे यात्रु र सोह्र चालक दलका सदस्य थिए यात्रुहरूमा एक सय दक्षिण कोरियाली र एकसठी अमेरिकी नागरिक थिए नागरिक रहेका थिए उनीहरूमध्ये एक सय सकुशल उद्धार गरिएको छ उनपचासजनाको अवस्था गम्भीर रहेको बताइएको छ प्रारम्भिक अनुसन्धान अनुसार विमानस्थलको दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिलेसम्म हुन नसकेको बिबिसीले जनाएको छ र त्रिगोणात्मक एक दिवसीय क्रिकेट प्रतियोगितामा आज आयोजक वेस्ट इन्डिज र श्रीलङ्का भेट्दैछन् खेल समय समयअनुसार साँझ सभा सात बजे पोर्ट अफ स्पेनमा सुरु हुनेछ आजको खेलमा पराजित भई फाइनल प्रवेशको सम्भावनाबाट टाढिने भएकाले श्रीलङ्का गर या मरको अवस्थामा छ अर्कोतर्फ आज स्पष्ट जित हात पार्दा फाइनलमा पुग्ने भएकाले क्यारिबियन टोली पनि नतिजा आफ्नो पक्षमा पार्न आतुर छ वेस्ट इन्डिजले खेलेका तीन मध्ये दुई खेल जितेको छ भने श्रीलङ्काले एक मात्र श्रीलङ्काले हारदा फाइनल पुग्न सहज हुने भएकाले आजको खेल भारतका लागि चासोको विषय छ पांच विषय में मैं एसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगडमी खैरहानी चार पर्षा हिमालयन बैंक को माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार बावन छयालीस एक सौ चौहत्तर अंठानब्बे घर बना लिंगनेद्युत का सामग्री चाहिएको थियो अब कहाँ जाने होला धन्दा होंदा नमास्प हम पर्सा को नया रोड में रहो जनज्योति बिजुली पसल जानु न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 का ए कान्छा कता हिँडिस हातमा कलम र काबी पनि अङ्कल कम्प्युटर कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै प्लाजाको तिर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 भर्ना खुल्यो चितवनको शैक्षिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एवं यस वर्ष पनि चितवन जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एस स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार सत्तरी र लागि व्यवस्थापन र मानविकी संयमा कक्षा एघारको लागि सीमित सिटमा भर्ना खोलेको समस्त अभिभावक विद्यार्थी एवं शुभचिन्तकहरूमा जानकारी गराउन चाहन्छौ हाम्रा चा� विशेषताहरू दक्ष अनुभवी शिक्षकद्वारा स्वच्छ र शान्त वातावरणमा अध्यापन गराइने अत्याधुनिक कम्प्युटर ल्याब अत्य सुविधा संपन्न कक्षा को व्यवस्था टाड़ा आने को लग या एवं छात्रावास व्यवस्था विधायगत रूप विभिन्न छात्रवृत्ति व्यवस्था अत्याधुनिक पुस्तकालय व्यवस्था आवधिक रूप में आंतरिक परीक्षा शैक्षिक भ्रमण एवं परियोजना कार्य कराइने विद्यार्थी को चौतर्फी विश को क्रियाकलाप एवं खेलकूद व्यवस्था पूर्ण रूप अत्याधुनिक प्रविधि साथ अंग्रेजी मध्यम अध्यापन कराइने आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर चितवन फोन सुना छपन्न पाँच बैसठी सात बयासी पाँच एकसठी एक, एक चौरा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 Hey guys salam namaste and very very good morning this is a time for program just for inza right now control room water technically support prirek so tension partner besnu shrestha gane honor ma chhau hami dui jana tapai ko sathi ma tapai ko dil ko sathi rajan dilgrungane fraizu sungumaridang damaiga so ma bholi sai gashu just for inzai damai sunnu bhayeko su listening radio arpanah 4.5 megahertz intermediate online ma radio arpan.com bata hai सो सो 563 333 होला सुने यसलाई के हुँदैछ कसरी दिनलाई बिताउँदै हुनुहुन्छ